रेडियो र पड़ नै अंकल लाग्नु भएछ नि लाग्यो हेर न बने दस्तो ब्लोक, रिंग छयास अंठानबे एक बयालीस तिरहत्तर तीन सै तेईस प्रोपाइटर बुद्धि बहादुर कुमार पड़ पड़ राजनी यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ र करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र तपाईँको माझमा विशेष गरी हामी तपाईँको सम्झना आफन्तसम्म पुर्याउनको लागि उपस्थित हुन्छौँ यदि आफन्तलाई सम्झिन मन लागेको छ घर परिवारलाई सम्झिन मन लागेको छ कसैको लागि केही सन्देश छ भने आउनुहोला तपाईँ आउने दुईवटाबाट आज पनि हामीले खुला गरिसकेका छौँ शून्य छपन्न र शून्य छपन्न र आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिटले सहकारी गरेको छ तपाईँले घर बनाउँदै हुनुहुन्छ घर गर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माणको लागि आवश्यक परेको छ ब्लक रिङ रेलिङ भनेदेखि तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपा निचार रहेको छ तपाईँले त्यहाँबाट कङ्क्रिट ब्लक रेलिङ रिङ गमला त्यस्तै गरी ढुङ्गा गिटी बालुवा पाउन सक्नुहुन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ अवश्य पनि सम्झिनु होला तपाईँले बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योग जुन जुटपाचार क्लब आ, ती मा फोन प्रोप्राइटर बुद्धि कुमाल, श्रृलामा स्वागत गर्छु नमस्कार हेलो अनि धादिङ तिरेको हालखबर के छ आज जे मेरो आवाज सुन्नु भा छैन र अ अहिले त भन्नु छि दिदी भन्नु सुन्नु सुन भयो है के छ धादिङ तिरेको नयाँ नवल हालखबर अ सब ठीक छ भन्नु पर्द दिदी सबै ठीक छ है हजुर अनि रिजन जीको हजुर तपाईको के छ हजुर के भन्नु भयो आजको कार्यक्रम झन्छ कार्यक्रम मार्फत न्त हजुरलाई रिजन रिजनजी आउनु भएको थियो धादिङदेखि समस्या पनि आइराखेको थियो यति बेला कोही साथीले भ्याएसम्म सुन्नुहोस् भ्याउनु भएसम्म फोन पनि गर्नुहोस् कहिले काहीँ तपाईँलाई सधैँ समय मिल्दैन पनि नत्र गवर भने त हामीलाई सम्झिनु भयो है अनि सम्झिनुहुन्छ तपाईँलाई घर परिवारलाई अनि मेरो ध्रुवलाई अनि अनि अरू मलाई अलिअलि मलाई तिनीहरूलाई पनि सम्पन्नलाई हुन्छ अनिलजी अन्तमा अनिल भनेर नै भन्नुभयो नाम त अर्कै भनिराख्नु भएको थियो है ल सम्झिनु भयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ नमस्कार अनिलजी आउनुभएको थियो असफल रिमाल भनेर झुक्याउन खोजिराख्नुभएको कि जस्तो लागेको थियो तर असफल चाहिँ म झुकेको चाहिँ पक्कै छैन र यति अर्पण समर्पणको श्रृङ्खला तपाईँ सन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि र नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका भर्खरै बजारमा आएका मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा लिएर आएको छु र यति बेला हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा राख्छु यो निकै नै रमाइलो भाका झन् कम्छ कति रुम लामा हो छटपटिँदै तर्पिँदै कति रुम्लामा मन्द कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो रुम्लामा थारी झनका कति रुम्लामा हो छटपाई तर्पिँदै कति रुम्लामा मन्दर आउँछ कल्पना गर्दा यदि तिम्रो छोड्यौ भने कस्तो हुम्मा कस्तो हुम्मा तुमने छोड़ो भने कस्तो कस्तो ल छुट्टिन पारे सत्य पासो लागेर नति रुम्लामा ओ, ओ, ओ, पाटी छटपटिँदै तडपिँदै कति रुम्लामा म आउँछ कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा सुन सुन्नुहुन्छ रेडियो अर्पण एक सय मेगा हर्चमा र यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै सुनिराख्नु भएको छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँले घर गार निर्माण गर्दै हुनुहुन्छ तपाईँलाई घर निर्माणको लागि आवश्यक परेको छ कुनै पनि सामग्री भनेदेखि तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिटलाई त्यहाँबाट तपाईँले कङ्क्रिट ब्लक रेलिङ रिङ गमला साथसाथै झुङ्गा गेटिए बालुवाहरू पनि पाउन सक्नुहुन्छ र यी सबै सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि सम्झिनुहोस् होम डेलिभरीको पनि व्यवस्था रहेको छ बुद्धि कम्फिट एन्ड ब्लक उद्योग जुन, जुन पानी चार क्लब चोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय फोन गर्नुहोला हुन बुद्धिबहादुर कुमार यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा आफ्नो आफन्तलाई सम्झिनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ हजुर नेपाली देखे ड्यामेज रिमाल ड्यामेज रिमाल हजुर नाम त निक्की नै युनिक छ है एकदम युनिक हजुर अनि तपाईको नाम नै ड्यामेज हो अ मेरो नारायण नारायण भते आएछ म ड्यामेज भइरा छ अनि के गर्नुहुन्छ तपाई खासमा खास त्यत्तिकै दिनभरि हावा तला डुल्नु त्यतिकै अरू बसाइ मात्रै होइन एड गर्नुभएका फेसबुक खुसी लाग्यो अहिले पनि नमस्कार यति बेला अर्को साथी पनि हुनुहुन्छ राजले इसारा गरिसक्नु भएको छ यसपल्टसँग मैले बुझ्न त सकिनँ अनि के गर्नुहुन्छ तपाईँ हो हो जगलतिर छु ठिकै छ जस्तो अवस्थामा जहाँ रहेर पनि हामीलाई सम्झिनुभयो अनि पहिलो पटक पहला पहला पहला पहला समय रह्यो भनेर कसरी सम्झिने सर्वप्रथम ज्ञानी बहिनी भरतपुर सरकारी अस्पतालमा काम गर्नुहुन्छ नमस्कार जी आउनु भएको थियो दिदी र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा मिठो आवाज फेरि राख्न चाहन्छौ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् निकै नै मिठो छ आवाज तपाईँलाई निकै नै होला यति बेला पूर्णकला बेसी अनि सुमन परिवारको आवाज रहेको भएका शिवमालको लै शब्द रहेको छ तपाईँले आ... माफ गर्नुहोला तपाईँलाई मैले अलिकति गल्ती भने कि जस्तो मलाई लाग्यो मुखे मेक्सिम खाती रोटी कानको आवाज रहेको भएका छ त्यस्तै गरी आ, नरेश खातीको शब्द रहेको छ यति बेला तपाईँको माझमा राख्छु टिका पुन अनि मेक्सुम खातीको आवाज रहेको भाका कसम्म मैले माया जाल बुन्थे हजुर Good night. मैली मया गारे गेटी संग उन दिल दिलको बात थी हजुरा पड़ामा अंकल, लागनु लाग्यो रिंग िटी बालुवा समेत पाइन्छ साथै होम डेलिभरीको व्यवस्था समेत रहेको कुरा सहरर्ष जानकारी गराइन्छ सम्पर्क बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुटपानी चार क्लब चोक मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस तिहत्तर तिन सय तेइस बुद्धि बहादुर कुमाल। ए हजुर आज मैले गहना किनेर ल्याएँ नि गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ज्यासलबाट ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र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 छपन्न पांच बैसठी पांच उन्नाइस मोबाइल अठानबे पांच पचास एकसठी छ सौ उन्नाइस समझे सौराछो घर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 रे दियो। रे दियो एक विषय पछाडिको समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरजमा र अर्पण समर्पणको आजको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर छु तपाईँले घर बनाउँदै हुनुहुन्छ घरको लागि आवश्यक पर्ने ब्लक रिङहरू तपाईँलाई चाहिएको छ त्यसै गरी रेलिङ कङ्क्रिट गमला ढुङ्गा बालुवा गिटी समेत चाहिएको छ भने तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपाणी चार क्लब चुकमार भएको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रिरासी शून्य छयालिस फोन गर्न सक्नुहुनेछ प्रोभाइडर हुनुहुन्छ बुद्धि बहादुर कुमाल र बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार को प्रजा सुम्लाल प्रजा सुम्लाल के जी सब मेरो पनि सोमलालजी इलेभेनको इक्जाम दिएर बस्नुहुन्न अनि ल राम्रोसँग बस्नु होला तपाईँको इक्जाम राम्रो भएको छ रिजल्ट पनि राम्रो आओस् तपाईँलाई शुभकामना पनि छ है राम्रो अनि आज सुमलालजी को कसलाई सम्झिन चाहनुहुन्छ हुन्छ सोमलालजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने तपाईँबाट बिदा हुन्छ है ल नमस्कार सोमलालजी आउनु भएको थियो यति बेला पदमपुरदेखि र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको माझमा रहेर अझ धेरै कुराकानी गर्ने इच्छा त थियो तपाईँसँग अझै कुराकानी गर्ने रह थियो तपाईँसँग यो श्रृङ्खलामा अझै पनि बस्ने रह थियो तर के गर्नु आजको लागि भने निर्धारित समय सकिसकेको छ अब पनि कार्यक्रमबाट छुट्टिनुपर्छ एक दिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खला सुनेर बस्दिनुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट भेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति पनि हृदयदेखि नै आभार प्रकट गर्छु र विशेष विशेष आभारी छु मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रदीप होस् त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार जुनि जुनि राउछु सँगै तिम्रो साथ दिएसी जीवन भारी मेरी प्रियसी जीवन जिउमा तिम्रै साथले छु एकछििम्ती सिन्नु त मेटी नानु जुनि जुनिरा माया दिन्छु एक चिम्ती सिन्दुर त मेटी साना झुनि झुनी चोकुमाया दिन्छु मनोरञ्जनका लागि सु हजुर